सोच छ्य निश्चित गंतव्य सत्य निर्विक मन मनमा विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग चा। खोज छोज छबर रेडियो विजय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 तपाईँ हामीलाई रेडियोभिजन एकानब्बे दशमलव छ मेगा इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोभिजन डट कम डट एमपी अनि हाम्रो पात्र एप्लिकेसनभित्र रेडियोभिजन सर्च गरेर संसारको जुनसुकै कुनामा रहेर एकै साथ सुनिरहनु भएको छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भने पनि तपाईँले विभिन्न माध्यमबाट डाउनलोड गरेर सुन्न सक्नुहुन्छ हामी प्रत्येक हप्ता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी रामशरण जीको ब्लग चिसापानी नेपाल गम, नेपाली अडियोबुक बुक एन्ड्रोइड एप्लिकेशनभित्र पनि कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू प्राप्त गर्न सक्नुहुनेछ तपाईँले विभिन्न माध्यमहरूबाट डाउनलोड गरेर तपाईँसँगै राखेर चाहेको बेला अनि भ्याएको बेला सुन्न सक्नुहुनेछ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 जस अन्तर्गत विगत केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार इक्साहङ चेमजुङको उपन्यास कालो आकाशको वाचन गरिरहेका छौँ कालो आकाशको आज चौथो श्रृङ्खलाको वाचन हो साहित्यकार इक्साहङ चेमजुङको उपन्यास कालो आकाशको चौथो श्रृङ्खलाको वाचन पृष्ठ एकत्रबाट अब सुरु हुन्छ पूर्णिमाको रात भएर रा पनि अर्धचन्द्रबाट छरिएको प्रकाशले धरती सुनौलो र मधुर देखिन्छ प्राय वातावरण सुनसान छ वरपर बसन्ती चरी कोइलीको एकहोरो आवाजले बिरको छालहरू मनभरि पोखिन्छन् चा। जाडो त छैन गर्मी पनि खासै छैन कुनै ओडा बेगर पनि सुत्न सकिन्छ माखक त्यही अवस्थामा छ दिनभरिको थकान भए पनि माखकको आँखामा नितको प्रभाव छैन ढल्किएर सिक्वाबाटै देखिने पारी आङसराङको मधुरो पाखाहरूमा दुई नयन डुलाउँदै मनमा अनेक किसिमका कुराहरू खेलाउन थाल्छ बासनायुक्त पवन सरर आएर माखुको आङमा स्पर्श गरेर जिस्काउन थाल्छ आगन छेउमा फुलहरूमा निहाल्छ मधुर चन्द्र प्रकाशमा पनि त्यही माखकलाई हेरेर हाँसिरहेजै लाग्छ उसलाई निदाउने मन छैन तिनी पवन फुलहरूसँग जिस्किरहौँ हाँसिरहौँ जस्तो लाग्छ माखक उठेर बिस्तारै आँगनमा जान्छ फुलहरूको मिठो बाँच्सन नाकबाट स्वार्थ उसले पनि आनन्दको लामो स्वास बिस्तारै नजर आकाशतिर फर्काउँछ अहो जुन पनि उसैलाई हेरेर रा मुस्कुराइरहेको छ ताराहरू उसँग बोलिरहे नाचिरहेजै लाग्छ माखक एकै ठाउँमा उभिएर हेरिरहन्छ खुल्ला आकाशमा चारैतिर नयन टुलाउँछ चम्किरहेका ताराहरू उपनिखेकम फुलिरहेको फुलहरूको संसारमा छ मानव फुलिरहेका फुलहरू र चम्किरहेका ताराहरूको प्रितको दोसाधमा उभिएको छ त्यो अनन्तमा चम्केका ताराहरू र त्यो अनन्तमा फुलेका फुलहरूको प्रित कति निश्चल छ कुनै खोड छैन अदृश्य ठाउँबाट नै पिरतीका लाखौँ भाकाहरू गाउँछन् उषाकालेनको बिछोड गराएर पनि सन्ध्याले निश्चित रूपमा मिलनको साइद बोकेर आउँछ कति रमाइलो छ प्रकृतिका पिरती गाँस निखेल प्रकृतिको पवित्र प्रेमको माखक संसार पनि उभिएको छ मानवताको नाम बोकेर अनि उसले पनि एक प्रकृतिमाथि रहेको एक मुटुलाई प्रेम गर्छ जसरी आकाशको ताराले धरतीको फुलसँग एक मुटुलाई प्रेम गर्छ अनि धरतीको फुलले आकाशको तारासँग तर ती प्रकृतिको हावाले बाँचेका फुल र माखको पिरतिमा कसौँ दुरीको फरक छ समाज नामाकरण गरेकाहरूले धनी र गरिबको चिह्न लगाएर छुट्याइदिएका छन् तर तारा र फुलमा त्यो भेदभाव छैन ताराको चमक छ भने फुलमा पनि रङ्गी बिरङ्गी र मिठास सुगन्ध छ ताराले फुललाई धरतीको धुलोको खोट छ भनेर कहिले घृणा गर्दैन फुलले पनि तारा टाढाको भनेर माया मार्दैन तर माखकको प्रेममा समाजको झारपातले पनि खोट देखाउँछन् ईर्ष्या उपहास गर्छन् पवित्र प्रेमको खातिर धड्किएका मुटुको स्पन्दनलाई रोक्न अनेकौँ समाजका विकृतिहरू अगाडि सार्छन् यिनै कारणले उसको प्रेम संसारको सिर्जना असम्भव देखेपछि माखक निराशाको सुस्केरा फिर्दै नजर झुकाउँछ माखक त्यही सिक्वाको डिलमा थचक्क बसेर फेरि आकाशतिर निहाल्न थाल्छ त्यो ताराहरूको देश कति रमाइलो छ सायद उसको प्राण प्यारी पनि साथमा लगेर त्यहाँ रमाउन पाए युगो युगसम्मलाई उनीहरूको प्रेम अचम्बरी हुन्थ्यो होला बिना सङ्कुच प्रीतका लाखौँ बन्धनहरू बाँधिरहन्थ्यो होलान् माखकले हेरिरहन्छ आकाशमा आँखा झुमिक्क नगरी उसले कल्पनाको केन्द्रबिन्दुते धाराहरूको संसारमा बनायो फुङसारा उसको प्रेमको नौलो संसार अनि पवित्र प्रेमको स्वतन्त्र संसार पाखा पाखाबारीमा जोत्तै हुन्छ छेउरे दाईले पाखाबारीको कथा सुनाएपछि यो बारीको अझै बढी माया लाग्न थालेको छ किनभने यो बारीमा उसको बुबाको पसिना सिन्चिएको छ आमाको आँसु गरागरामा चुइएका छन् स्कुलमा पढ्दा कक्षाको पाठमा हुने एउटा कविता कण्ठस्थ पारेको थियो सानो छ सानो छ बारी सानै छ जहान यो बारीलाई हेर्दा उसले आफ्नै परिवारको कथा हो कि भन्ने भान परेको थियो त्यसैले त्यही बारीमा आएर उसले यो कविता भट्याउँथ्यो नगरी पुग्दैन खान साँझ र बिहान यो वाक्यांश पनि उसको परिवारसँग मेल खान्थ्यो छेउरे कान्छ बाँचुन्जेल बारी नखोस्ने वचनले ऊ भने ढुक्क भएको थियो र नै यो बारीमा उसको लगाव पनि बढेको थियो अर्काको बारीमा मुसुमुसु गर्दै गर के गर्दै हो केटा अचानक आएको बोलीले माखक झसङ्ग हुन्छ र फर्केर हेर्छ बिन्दे डिलमा बसेको देख्छ होइन हो बिन्दमान दाई तपाईँको कुरा अलि नि माखकले नबुझेरै प्रश्न राख्छ तैँले के बुझ्छ जस्तो मेरो बाजेहरू त किपटिया थिए आगै सुब्बा यो गाउँ नै मेरो बाजेको हो एसो अरोटे भरोटे भएका छेउगारीहरूलाई गरी खाना दिएको यो जग्गा उसलाई बढी भएछ दानी भएर तिमीहरूलाई दिएछ उसलाई पो बढी भयो त हामीलाई त चाहियो नि हाम्रो जग्गा बिन्दमानको यो कुरा सुनेपछि माख केही रणबुल्नमा पर्छ धनीपूर्जा त छेउघारेकैमा छ त कसरी हुन्छ हौ जग्गा दिएपछि बनायो नि तर उसलाई धेरै भएपछि जसबाट लिएको हो उसलाई फर्काउनुपर्छ कि अरूलाई बाँड्ने पुरानो जमाना गयो बिन्दमान दाई पहिले त यो जग्गा सबै राजाको थियो नि अब राजाका सन्तान आएर मलाई दे भन्दा तिमीले पनि दिन्छौ र दाई माखकले पनि मजाले जवाफ दियो नयाँ जमाना भन्न खोजेको के हो जङ्गल मङ्गल खुब हिँड्न थालेको छ धर्म फेदाङमा नमान्ने कुरा गर्छ श्री भनेपछि कुरा बुझ्दैछु है म बिन्दमान आँखा तर्दै अगाडि बढ्यो माखकमा एकछिन सन्नाटा छायो यो कस्तो खालको एपाई हो जसको नाममा धनी छ उसले बाँचुञ्च गरिखा भन्छ अनि जसको हग नै लाग्दैन उसले चाहिँ मेरो हो फर्का भन्छ जे जस्तो परिस्थिति आउस लड्न सक्छु भन्ने हिम्मत माखकमा आउँछ र पाखुबारीमा मकै छरिसक्छ असार महिना लाग्यो खुइलेकांश बिहानै लामो पकन्दी लाउँदै गोरुहरू जुङजिवाको तिरमा झार्छ आज बरबुङ्गेको ठुलो खेतमा रोपाइन्छ गाउँभरिका मान्छेहरू उसैकोमा पर्म सघाउन आएका छन् माखक पनि काँधमा कोदाली भिरेर बाँसुरी बजाउँदै ओह्रालो लाग्छ जुङजिवाको फाँटभरी बनेका खेतहरूमा कति रोपिसकेका छन् भने कति रोप्नका लागि तयारी बनाइरहेका छन् मुठी खाएर मुरी उब्जाउने भन्दै होडबाजीको रूपमा वारिपारिकाहरू खेतमा काम गर्छन् नाङ्गो पल्टिरहेका खेतको आलेबाट पानी झरेको दृश्य त्यहाँमाथि रोपार बाँसेर हलीहरूको कोलाहलले मनैलो भ्याउँछ तलतिर जुङ्जिवा खोला पनि बैँसको अनुमादले मातेर पागलझिम बगिरहेको छ कहिले असारे मासको चर्को घाम भने कहिले असारे झरीको अविरल वर्षा त्यहाँमाथि मेघ गर्जनको डरलाग्दो आवाजमा पनि किसानहरू कुनै प्रवाह नगरी आफ्नै सुरमा काम गरिरहेका छन् वारिपारी जतै हेरे पनि खेतमा एक दुईजना काम गरि नै रहेका देखिन्छन् मान्छेहरू पनि प्राय घरमा बस्न चाहँदैनन् देशको प्रतिकूल समयले गर्दा घरमा बस्यो भने कोही न आएर केही न सोच्छन् केही न त पक्कै बोल्नैपर्छ उसको कुरा सुनेन भने उसले नकारात्मक सोच्ने बरु खेतमा गयो ढुक्कले काम गर्ने पारी आङसराङको पाखा खेतबाट लामो पकन्दीको आवाज सुनिन्छ यता पनि के कमर खुइले कान्छ दाँधेमाथि चढेर गोरुहरूको पुच्छर बटारी वारीपारी थर्किने गरी पकन्दीको जवाब फर्काउँछ रोपारहरूले कमरमा पटुकी कसेर यन्त्रचालके हात चलाउन थाले कोदालेर बासीहरू पनि रोपारहरूले भेटला भनेर अलमल नगरी काम गरिरहन्छन् लहै रोपारे हो उपाको खेतालाहरूभन्दा हामीले छिट्टै रोपाइ सक्नुपर्छ है खुइले माथिको सानो ढुङ्गामा उभिएर वारी धान रोप्दै गरेकाहरूलाई देखाउँदै सबैले सुन्ने गरी कराउँछ रोपारहरू कतिले सुनेर पारीतिर आँखा हुत्याएर कतिले सुने पनि नसुने चाहिँ गरे माखक पनि हातको कुदालो आलीमा बिसाउँदै सबैले सुन्ने गरी बोल्छ हाम्रो रोपारहरू चाहिँ के काम भाउ कान्छ दाई मेसिनभन्दा पनि छिटो छिटो हात आज चलाउँछन् आजको रोपाईँ बेलैमा सक्छौँ हामी तल्लो गराबाट गैरी खाते ठुली कराउँछिन् तल्लो गराबाट गैरी खेते ठुली कराउँछिन् त्यहाँ हल्ला मात्र गर्ने होइन है काम पनि गर्नुपर्छ नि ए माखकै त्यो बिउको मुठा यता दे त माखकले बिउको मुठा भएको ठाउँमा जानुभन्दा अगाडि नै खुइले कान्छा पुग्छ अनि खुइले कान्छाले बिउ हो क्याउन थाल्छ रुपारहरूको न एकदम नजिक रुपारहरूलाई भिजाउनकै लागि फ्याँक्छ रुपारहरू कराउँछन् आछ कान्छ दाई साँच्चै खोजेको खुइले कान्छा हाँस्दै बोल्छ होइन अनि बिउ चाहिँदैन त फेरि फ्याँक्छ ओरपर तल्लो गराबाट गरिते ठुलीले खुले कान्छालाई निस्ता बनाएर हिलो फ्याँक्छे खुइले कान्छाको शरीरमा लाग्छ अई हाउ मारिहाल्यो यो ठुलीले त खुइले कान्छ माथिल्लो डेलमा उक्लिएर भाग्छ सबै रोपारहरू ठिक्क पर्यो भन्दै रमाउँछन् कहिले हिलो छ्यापाछ्याप गर्दै कहिले विभिन्न भाकाका गीतहरू गाउँदै समयले अनि मेलुले पनि बिदाईको सङ्केत दिँदैछन् बासे र कुदालेहरू त सिरानको गरामा पुगे रोपारहरू पनि पुग्नै लागे सिरानमा खुइले कान्छा हँसिलो मुहार पार्दै पारिकाहरूले सुन्ने गरी पकन्दी खेल्छ पारिकाहरूले पनि सक्ने लागे मेलु त्यताबाट पनि लामो पकन्दीको जवाब लामो आउँछ बााउसे र कोदालेहरू मेलो सकेर सिरानुलोमा निस्के खुइले कान्छा माखको नजिक पुगेर भन्छ हो माखक हाम्रो त मेलो पनि सक्यो अब बाँसुरी बजान हो यी रुपारहरूको आँसु तपतपचु हुने गरी माखक पनि मुसुक्कै हाँस्दै बोल्छ हो र ल अब कान्छा दाईले नै बजाउने हुकुम दिएपछि किन नबजाउने माखकले पछाडि कम्मरमा सिउरेको बाँसुरी निकालेर बजाउन थाल्छ खेतको समहाबाट झरेको पानीको आवाजले पनि बाँसुरीको धुनमा आफूलाई समाहित गर्छ तिखो हृदयमा स्पर्शी बाँसुरीको धुन टाढा टाढासम्म फैलन्छ खेतमा कामको थकाइले हैरान भएका खेतालाहरूले पनि बाँसुरीको धुनसँगै आफ्नो थकाइ बिर्सन्छन् अनेक किसिमको कुराहरूबाट हल्लाखल्ला हुन्थ्यो तर बाँसुरीको धुनले सबैलाई शान्त पारे तलको जुङ्जेवा खोला पनि शान्त भए जस्तै लाग्छ खुदाले पाउसीहरू आफ्नो शरीरमा लागेको हिलो पखाल्न छोडेर माखाको नजिक आएर धुन सुन्न थाल्छन् रोपारहरूको कान तिनी धुनमा केन्द्रित गर्छन् रोपारहरूमा शान्त तरिकाले गुणगान गर्छन् गरी खाती ठुलेले बिराही बाँसुरीको धुन सके आवाजमा पनि बिराही भाव ल्याउँदै पूर्णेनी भाउजूसँग बोल्छे ए नि यो माखकै त साह्रै अभागी हुन्छ होला जहिले यसरी मात्र बाँसुरी बचाइरहन्छ पूर्णेनी भाउजू पनि त्यहीँ बाकामा बोल्छे साँच्चै नि मलाई पनि त्यस्तै लाग्छ हो पल्लो बेउ पुगाउँदै सम्झना बोल्छे यो माखक छैन भने त मलाई गाउनै शून्य जस्तो पो लाग्छ पल्लो गरामा पनि यस्तै गुनगान चल्छ चे गरेका काकी आवाजमा बोल्छे होइन हो यो माखकले जति राम्रो बाँसुरी बजाउँछ त्यसको बोली वचन पनि त्यति नै राम्रो छ हो फुलमा यहाँ पनि धान रोप्दै बोल्छे हो नि काकी यो हाम्रो गाउँमा माखक जस्तो केटा कोही पनि छैन हाम्रो चेलीहरूसँग पनि उत्तिकै मिल्छ बुढापाकाहरूसँग पनि अनि बच्चाहरूसँग पनि ठ्याक्कै मिलेर बस्छ लेकिनी भाउजू पनि बोल्छे साँच्चै यो माखक भाइ त कहिले रिचाएको देखेको छैन मैले बोल्नुभन्दा अगाडि मुस्क हाँसेर बोल्छ यो मेरो माइतोमा पनि यस्तै केटा थियो तर रुखबाट खसेर मऱ्यो मिठासुक्त बाँसुरीको धुनसँगै झ्याउकिरीहरू पनि बाँच्न थाले रोपारहरू पनि मेलो सकेर सबैजना कुलोमा निस्के कसैले पनि बाँसुरीको धुनलाई बाधा पुर्याउन चाहेनन् चुपचाप चुपचाप आ आफ्नो शरीरमा हिलो पखाल्न थाल्छन् माखकलाई थाहा नै छैन मेलो कि सकेन त्यहाँ के गर्दैछन् स्वयं माखक कता छ र के गर्दैछ ऊ आफूले आफूलाई बिर्सेर बाँसुरी धुनसँग टाढा पुगेको छ जङ्गलमा बसेका झ्याउकिरीको आवाज सिरानकुलोदेखि खेतमा झरेको पानीले छोङ आवाज पनि जुङजिवाको सुस्केराभन्दा पनि धेरै टाढा पुगेको छ माखक बाँसुरीको मिठास धुनले सिर्जना गरेको सङ्गीतमै सुनौलो संसारमा जहाँ पीर व्यथा रोदन अनि थकाए भन्ने केही छैन रूपारहरू रु कुलोमा निस्केर आपसमा पानी छ्यापाछ्याप गरेर हाँस्तापो माखक झस्किन्छ ऊ पनि बाँसुरी कमरमा सिउरेर हिलो पखाल्न कुलोमा जान्छ सबैजना रमाइलो गर्छन् पानीले छ्यापेर झ्याउकिरीले जङ्गल थर्किने गरी कराउन थाल्छ साँच भएकोले खेतालाहरूलाई घर फर्किने सङ्केत दिएको जानकारी दिलाउँछ खेतालाहरू पनि सङ्ग्लो पानीले सफा भइसकेपछि उकालो लाग्छन् माखक पनि काँधमा कोदाली भिरेर फेरि बाँसुरीको धुनमा उकालो लाग्छ माखक घरमा पुगेपछि बाँसुरीको धुन पनि बन्द हुन्छ टाड़ा सम्म, धुनको स्वाद लिइरहे कालो रहे अब मात्र थकाईको महसुस हुन थाल्यो कसैलाई खल्लो महसुस भयो धुन बन्द भएकोले अनि सबैले भोलि बिहानको प्रतीक्षा गर्न थाले बाँसुरी सिरानी माथिको छानामा स्याउरेर माखक थकाइको लामो फेर्दै त्यही पलमा थचक्का बस्छ मागसतीले आफ्नो थाकेर आएको दाईले स्नेही नजरले हेरेर सुत्छे दाई, हे दाई जाँड खाने हो अलिकति छानिदिउ माखक अल्छी पाराले बोल्छ होइन नखाने बरु खाना पो खाएर छिटी सुत्नु पर्ला माक्सतीभित्र पस्दै बोल्छे ए ल त्यसो भए हातखुट्टा धोएर आउनुहोस् खाना तयार भइसकेको छ माखक हातखुट्टा धोएर अगेना छेउमा जान्छ भोकभन्दा भोजन मिठो भनेजी ला माखक आफ्नो स्लेही बहिनीले पकाएको खाना बडो स्वादिलो मानेर खान्छ ओछ्यानबाट उठेर आमाले पनि माखकलाई एक प्यार भरिएको नजरले हेर्छे अनि माखक मागसतीले पस्किदिएको खाना तान्दै बोल्छे माखकले खाना खाँदा त आज मलाई पनि माखकसँगै धेरै धेरै खान मन लाग्यो आमाको मायलो नजर अनि त्यो बोलाइले हर्षले गर्दा माखकको नयन आँसुले भरिन्छ मागसती तँ पनि खान आमाले आज्ञा दिन्छ तिनैजना खाना खान थाल्छन् माखको मनमा लाग्छ मेरो बहिनी र आमाले मभन्दा धेरै खाउन् ताकि भोक मेटेर सन्तुष्ट बनन् आमाको मनमा लाग्छ मेरो छोराछोरीले पेटभरि खाओस् उनीहरूलाई कहिले भोक नलागोस् अनि माघसतीको मनमा लाग्छ मेरो बिरामी आमा र थाकेका दाईले मैले पकाएको खाना मिठो मानेर पेटभरि खाऊन् ताकि आमाको बिराम र दाईको थकाइ अनि भोक मेट्न सकोस् तितिने ती नै प्राणीको मनमा एकअर्काप्रति अधिक प्रेमको माखक सागर उर्लेर एक दुई गाँस खाएकोले नै मनभरि सन्तुष्ट हुन्छन् ढेउगिरी त बाँस बसिसकेको छ अँध्यारोले छपक्क छोपेर गाउँ पनि बाँस बस्ने तयारीमा छ माखक आफ्नो सिक्वाको विस्तारामा ढल्किन्छ अनि माखसदी पनि सानो बालक झै आमाको छेउमा टाँसिन्छे अनि तिनैजना एकअर्काप्रति मिठो मिठो सपनाको कामना गर्छन् ममता स्नेही र आदणीय प्रेमको संसारमा बाँचेका ती तिनजना आमा छो छोरा, छोराछोरी आफूलाई भन्दा पनि धेरै प्रेम गर्छन् एकअर्कालाई जहाँ ती तिन एकलाई केही भएमा तिनैजना अशक्त हुन्छन् यी अगाध प्रेमको छुपडीमा हराएका तीन प्राणी पनि रातको गतिसँगै अनुपम सपनाको रङ्गिन दुनियामा रमाउन थाल्छन् अन्धकारले सारा गाउने लिएको छ औँसीको रात चुक गोप्ट्याए झैँ अन्धकार छ दिनभरिको थकाईले गाउने मस्त निन्द्रामा डुबेको छ सपनाहरूको लहर मस्तिष्कभरि उठ्लेर रमाइलो संसारमा हराइरहेको माखक अचानक भ्युजिन्छ परबाट कुनै सुस्त आवाज ठोकिँदैछ उसको कानमा कानकै चनाखो पारेर सुन्छ आवाज कुनै प्राणीहरू हिँडेको जस्तै लाग्छ कुनै भयङ्कर डरलाग्दो भूतको कल्पनाले माखकको मनमा चिसो पस्छ मुटको गति तेज हुन्छ आवाज झन् नजिक बढ्दैछ माखाको शरीरबाट पसिना बग्न थाल्छ उठेर हेर्न पनि आँट पुगेन अनि सिरकभित्र पोको पर्छ श्वास प्रश्वास बढेको छ अहिले त झन् आवाज कान कानभित्र पुगे जस्तै भयो आँखा चिम्म गरेर श्वासको गतिलाई रोक्ने प्रयास गर्छ त्यो आवाजले स्वाठ सिरक थुनेर फ्याँकिदियो माखाको डर र त्रासले तर्सिएको पशु चाहिँ जुर्क उठ्छ चा, आँखा खोल्नै सकेन एकदम टल्किने प्रकाश उसको आँखामा सिधा परेकोले उठेकै ठाउँमा दुई प्राणीले कराबको रूपमा पकडे माखक हतासिएर केही बोल्नै सक्दैन सानो आवाजमा एकहोरो कराउँछ हे हे कतै सपनामा ऐन भए चै सहाराको खोजीमा निस्केको आवाज कठे त्यहीँभित्र सुनेको आमा र बहिनीले पनि सुन्न सकेनन् कसैले हात पछाडि लगेर बाँध्न थाले कसैले खुट्टा अनि टाउकोमा पकडेका छन् मृत्युको मुखैमा पुगेजै भयो माखक एकैचोटि साहस पटुलेर चिच्याउँछ घोर निन्द्रामा डुबेका आमा र बहिनी झस्के मागसती जुरुक्क उठ्छ आमाले हतार हतार हराउँछे जहाँ मागसती के भयो तेरो दाईलाई मागसतीले छामछाम सुनसुम गरेर सलाई पारेर टुकी जलाउँछे भित्रबाट कराउँदै जान्छे दाई के भयो दैलो खोलेको मात्र के हुन्छ बाहिरको दृश्यले मागसतीको मुटुले ठाउँ छोड्छ उसको बोली छोड्दैन हेरेको हेरै हुन्छे कुनै हिमस्रक जन्तु लाग्नेहरूले आफ्नो दाईलाई लछार पुछार गरिरहेका छन् मागसती माथि पनि टर्च लाइटको प्रकाश सुझाउँछ अनि दुई जना तिनजनाभित्र पस्छन् एक्कासी मार्क्सती आएर चिच्याउँछे आमा आमा पनि बिरामीको प्रवाह नगरी जुर्क उठ्छ तिनीहरूले तिनैजनालाई नियन्त्रणमा लिन्छन् अनि कडा र रुख आवाज थर्किन्छ धेरै हल्ला गऱ्यो भने तिमीहरूको चिहान एकै ठाउँमा बनाउँछु ती तिनैजनाको कन्सर्टमाथि अत्याधुनिक हतियार तेर्सिएको छ यो के भइरहेको छ र अब के हुने हो कल्पनाको छेउमा पनि प्रश्नको उत्तर छैन तिनैजना प्रकृतिको स्थिर वस्तु झै हलचल नगरी बस्छन् अनि मस्तिष्कको पनि त्यही चालमा ठप्प रोकिन्छ सोच्ने शक्ति सबै रोकिएको छ तर शरीरबाट बक्ने पसिना रोकिएको छैन पसिनाले शरीर, शरीर लुथुक्क बिजाउँछ तिनैजना अभूत प्राणीहरूलाई नियन्त्रणमा लिइसकेपछि एउटा शैतन रूपी घुर्ने आवाज झुपडीभित्र थर्किन्छ चुपचाप बस्छ सबै हामी तिमीहरूलाई केही गर्न आएका होइनौ अलिकति अनुसन्धान गर्नुपर्ने थियो त्यही मात्र हो साहस बटुलेर आमा काप्ते बोल्छे हजुर हामीले कसको के बिगार गरेका थियौँ र अनुसन्धान गर्नुपर्ने त माखक भन्ने यही तपाईको छोरा होइन फेरि त्यहीँ घोरले आवाज सोध्छ हो मेरै छोराको नाम हो माखक आमाले उत्तर दिन्छे घोर्ले आवाज माखकको छेउमा जाँदै बोल्छ ल ठिक छ यो माथि अलिकति शङ्का छ र हामीले सुराक पनि भेटेका छौँ त्यसैले अनुसन्धानको लागि हामी यसलाई साथमा लगेर जान्छौँ यदि तपाईँको छोरा निर्दोष छ भने हामी सकुशल यहीँ घरमा पुर्याउनेछौँ त्यही घर घोर्ले आवाजले नबुझिने शब्दबाट आदेश गरेपछि माखकलाई पाता फर्काएर खाली खुट्टा उनीहरूको साथमा डोर्याउँछन् एकैछिनमा त्यहाँ सन्नाटा छाउँछ झुपडीभित्र आमा छोरी पहिलाकै ठाउँमा बेहोस अवस्थामा स्थिर रहन्छन् त्यो अन्धकार निर्जन रातमा आफ्नो मुटुलाई करौतीले रेटेर चुक्रा पारि अदृश्य ठाउँमा लाँदैछन् कारणिक आवाजले आमा रुन थाल्छ हे भगवान् यो के गरेको आमाको रुवाईले मागसती होसमा आउँछे अनि मागसती पनि रुँदै आमालाई अँगालो हाल्न पुग्छे आमा आमा माखक दाई छैन आमाले पनि सानो नाबालक बच्चालाई झैँ मागसतीलाई अङ्गालोमा बाँधेर दुवैजना खोप रुन्छन् रोइरहन्छन् अपेरल रोहिरहन्छन् आँसुको वर्षामा रुझेर नै बिहान भयो त्यो बिहानी हिजोको बिहानी जस्तो छैन माघसतीले आफ्नो दाईको पलङ हेर्चे कुनै अजङ्ग रासिसले लचार गरी टिपेर लगेझै ओर्ने ओछ्याउने लथालिङ्ग छ मागसती रुँदै आफ्नो दाईको ओर्ने ओछ्याउने मिलाउँछे भित्रबाट आमा रुँदै मागसतीलाई भन्छे जा मागसती माथि गाउँतिर कसैलाई सोधि हेर तेरो दाईलाई मागसती पनि आमाले भन्ने बित्तिकै खाली खुट्टा रुँदै माथि गाउँतिर लाग्छ आमा आँसुको भेलमा डुबेर ती झुपडीभित्र मागसतीको प्रतीक्षा गर्छन् सिङ्गो गाउँ स्तब्ध छ आकाश थुम्बिएर वर्षा होला जस्तो भए पनि उराँट लाग्दो छ बारीभरि बारी हरियाली मकै भए पनि उजाड छ मागसती पागल चाहिँ सबैको घर दैलोमा पुगेर सोच्छे, आफ्नो दाईको खबर उसको प्रश्नमा केही पाउनुको दीप जल्छ तर जवाफमा एकैचोटि झप्पै निभेर अन्धकारमा निश्वासिन्छे फेरि पनि केही हरेस नखाइ सोद्धै जान्छे माथि सिरान गाउँसम्म केही पाउनुको सट्टा निराशा हात पर्छ आमा नसकी नसकी उठेर सानो आकनबाट मागसतीको प्रतीक्षा गर्छ जिन्दगीकै महत्त्वपूर्ण आँखा बिछ्याइरहन्छे बिहानै हिँडेकी मागसुती अभेरसम्म पनि नफर्केपछि आमाको मुटुमा प्रतीक्षाको तर्पणले पोल्न थाल्छ रातिदेखि धड्किएको मुटुको गति अझै बढ्छ अनि मुटु छामेर आमा था रुन थाल्छे रुँदै रुँदै आफ्नो दुई मुटुको टुक्राहरूको प्रतीक्षा गरिरहन्छे मागसती सिरन गाउँमा पुगिन् तर माखकको खबरको सानो सुइँको पनि पाउन सकिनँ उसको सानो आशाको दियो पनि निभ्यो अब उसले कसलाई सोध्ने सुन्नुपर्ने गाउँ नै सकियो फेरि पनि निपेको आशाको दियो बालेर गल्ली गल्लीमा आफ्नो दाईको पाइँतालाको डोबहरू खोज्न थाल्छे असारे मासको हिलोमा कैयौँ मानिसले टेकेका डोबहरूमा आफ्नो दाइको पाइला जस्तो देखियो भने मात्र पनि आकाशमा चम्किएको बिजुली जस्तै खुसीका रेखाहरू कोरिन्छन् फेरि क्षणभरमै हराउँछन् अन्जान पाइलाहरू पछ्याउँदै माक्स माथि माथि पुगे तर ती अन्जान पाइलाहरूको अन्त्य हुँदैन असारको दिन बिहानदेखि धुमिएकोले पानी बर्सिन थाल्यो एकैछिनमा गल्लीतिर भिल बग्ने मुसलधारे वर्षा हुन्छ त्यो हावापानीको केही प्रभाव छैन मागसतीलाई मागसतीलाई केवल ती अन्जान पाइलाहरूको अन्त्य खोज्दै आफ्नो दाईको सम्मुख पुग्नु छ तर माक्सतीको अध्ययम चाह र अथकीय प्रयासमाथि छरिलाई पनि डाहा लागुसक्यार गल्लीका पाइलाको डोबहरू मेटाउन थाल्छ तैपनि माक्सतीले पछ्याइरहन्छे केही पाइलाको डोबहरू जस्तो लागुन्जेल तर जब पाइलाहरू मेटिएर शून्य हुन्छ अनि मागसती निराश हुन्छ तब मात्र उसलाई हावा र वर्षाको प्रभाव पर्छ बग्दै गरेको हिलो र पानीमाथि मागसती ठ्यासे बसेर रुन थाल्छ जसरी आकाशबाट झरिपरिरहेको छ त्यसरी नै माक्सतीको आँखाबाट पनि आँसुको झरिपरिरहेको छ रुँदा रुँदै मागसतीलाई आमाको याद आयो अनि झुर्का उठेर दगुर्छे ओह्रालै ओह्रालो कति ठाउँ चिप्लेर लडी कति ठाउँ खुट्टा ठोकिएर गोडा र पाइतालाई रक्तामै छन् उसले अत्तपत्तु छैन मुटुको गहिराइमा लागेको चोटले नै बाहिरका सानोतिनो लागेका चोटहरूको प्रभाव छैन नेतृक्क भिजेकी मागसती ल्याङफ्याङ हुँदै बाँखक झरीसँग घरमा आइपुग्छे उफ कठै आमा पनि ती माखक मुसलधारे झरीमा रुच्दै त्यहीँ आँगनमा पर्खिरहेकी रहेछ बिरामी पानीको वर्षाले गर्दा अचुत अच्युत हुन लागेकी आमालाई मागसतीले अँगालेर खुब रुन थाल्छ मागसतीको रुवाई थाहा आमाले पनि छोराको कुनै खबर छैन भनेर पत्तो पाए अनि ती झरीमै रुन थाल्छन् दुवै बियोगको रुवाईमा बिछुडको अविरल आँसु झारिरहन्छन् झारिरहन्छन् असार मासको गर्जन सिवाय गाउँ एकदम शून्य छ खुले कान्छाको पकन्दी पनि सुनिँदैन गैरी खेते ठुलीले सुरिलो स्वरमा पलामको फेर गरा असारे माघको मेघगर्जन सिवाय गाउँ एकदम शून्य छ खुले कान्छाको पनि सुनिँदैन गैरी खेते ठुलीको सुरिलो स्वरमा पालामे फेरहरू पनि हराए गोर्खेको उराख लाग्दो सुशीले बन्द भएको छ लाग्छ आँखाको प्रतिबन्धित बाँसुरीसँगै सबै बन्द भए वरिपारीका मान्छेहरू बेचन भए बिना बाँसुरीको धुनले ठुलो त्यसको रो रोगको टुप्पोमा एकजोडी न्याउली पनि चुपचाप बसिरहेका छन् सायद तिनीहरूले बाँसुरीको धुन नबस्दा बेचैन महसुस गरिरहेका होलान् गाउँमा सबैले थाहा पाए माखक अपहरणमा पर्यो भनेर तर कसैले पनि सोधिखोजी गर्ने आँट गरेनन् आमा छुरीको रुवाईमा सान्तोन दिने काम पनि कसैले गरेनन् लाग्छ त्यो सानो झुपडी नै घोर अपराधी छ त्यसैले त त्यहाँ कोही पनि आउनै आउनै छाडे बिहानै काँधुले घाँसे डोकु बोकेर फुङसाको घर माथिँदै पुग्छे आँगनमा पुग्नु बित्तिकै काँधुले आमालाई सोध्छे काकी फुङसा कता गए माथि सफा गर्दैछ किन आत्तिएको जस्तै बोल्छुस् काँधुले फुङसाको आमाले प्रति प्रश्न गर्छ होइन होइन त्यस्तो केही पनि होइन भन्दै हतार हतार सिँढी चढ्छे फुङ्साको आमा छक्क परेर हेरिरहन्छे केही सिपछि फुङसा र काँदुले दुवै अँधेर मुख पारेर भरेङ्गो उर्लिन्छन् फुङ्सा चुप्चा फँसिया र डोको बोकेर अघि लाग्छ फुङसाको आमाले अचम्म मान्दै सोध्छे होइन के पो तिमीहरूलाई यो सानो खाजा पनि नखाई कहाँ जान लागि फुङसा नरुकी ज्वाब फर्काउँछे के भएको छैन आमा मलाई भोक लागेको छैन दुवैजना ओह्रालो लाग्छन् फुङसाको आमा आँगनमा उभिएर हेरेको हेरै हुन्छन् पैरेती खेतको ठुलो ढुङ्गामा पुग्छन् फुङसा र काँधुले फुङसा त्यहाँ डोको बिसाएर छचक्क बसी पारी पाखामा आँसु भरिएको नयन डुलाउन थाल्छे फुल्दै गरेको उसको प्रेतको कोपिलालाई च्याचु च्याति दिएर छरिएको सानो पत्र दलहरू निहाल्छे शान्त विशाल सागरको बिचमा रहेको प्रेमको अनुपम ढुङ्गालाई समुद्रीहरूले अचानक डुबाइदिएको कारणहरू फुङसा गोडामाथि टाउको राखेर रुन थाल्छ बिना बादल तुषारोपात भएको उसको प्रेमको वियोगमा निश्चल आँसुका दानाहरू खुसाल्छे काँदोले पनि फुङसाको प्रेम वियोगमा रुन थाल्छ प्रेम वियोगका आँसुधारा बगाउँदै जसो तसो घाँस काटेर अबेर फर्किन्छन् फुङसा र काँदोले फुङ्सा घाँसको बारी फ्याँक्दै फ्याँकेर सिधै माथि कोठामा उक्लिन्छे पलङमा गोप्टिएर फेरि रुन थाल्छ बिहानदेखि फुङसाको क्रियाकलाप नियालिरहेकी के आमा केही आत्तीय जिम जा बुहारी त्यो सानोलाई के भएछ आज हेर त भाउजू पनि हतार हतार फुङसाको कुठामा जान्छे फुङसाको अवस्था त्यही छ केही ठुलै घात परे जस्तै बिला आलाप बिलाप गरेर रोइरहेकी रा छन् भाउजू छक्क पर्दै सानो आवाजले सोच्छे कान्छु के भयो फुङसा केही नभोली सिरकको मुख छोपेर झन् रुन थाल्छे भाउजूले फुङ्साको कपाल सुमसुम्याउँदै फेरि सोच्छे होइन के भयो बहिनी तिमीलाई फुङसा रुँदै बोल्छे केही पनि भएको छैन भाउजू अलिक टाउको दुखिरहेको छ अचम्म मान्छे पाउँछु सधैँ त्यत्रो बिरामी हुँदा नरुने आज टाउको धुक्दा रुने भाउचु सोचमा पर्दै यसको कुनै कारण पक्कै नै छ भनेर नभोलि चुपचाप ठिङ्ग उभिरहन्छे कारणहरू पत्ता लगाउन मस्तिष्क चलाउन थाल्छ हिचरा हिजो राति त्यो परको पुछारेको छोरा माखकेलाई पनि सेनाले पगडेर लग्यो रे हो त्यो त निर्दोष थियो बिहान खुइले कान्छले घरमा भनेको त्यो वाक्य झल्यास्तो भाउजूले सम्झिन्छन् फुङसा रुनुको कारण पक्कै पनि यही हुनुपर्छ भाउजूलाई धेरै थाहा थियो माखक र फुङसा बिच प्रेम छ भनेर भाउजू वरपर हेरेर कोही मान्छे नदेखेपछि सानो आवाजमा फुङसाले मात्र सुन्ने गरी बोल्छ मलाई थाहा भयो बहिनी तर किन यसरी रुन्छ आखिर माखकलाई त अनुसन्धानको लागि मात्र हो भरे भोलि ल्याएर छोडिदिइहाल्छुन् नि फुङ्सा बिस्तारै शिर उठाउँदै माया लाग्दो नजरले आफ्नो भाउजूलाई हेर्छे फेरि भाउजुले फुङसाको आँसु पुछिदिँदै सम्झाउँछे फुङसा यसरी रुन्छ ओ मरिहालेको त छैन नि यसरी रोइरह्यो भने मान्छेले के भन्छन् फुङसा भाउजूले अँगालो हालेर रुँदै बोल्छे भाउजू म के गरौँ केही हुँदैन माखकलाई ऊ त निर्दोष छ निर्दोष जनतालाई केही पनि गर्दैनन् यसरी बस्नु मान्छेले कुरा काट्छन् ल तिमी एकछिनपछि तल आऊ म आमालाई केही छैन भनेर ढाँड्छु भाउजू फुङसालाई सम्झाउँदै तल झर्छिन् फुङ्सा फेरि पलङमा खुप्टिएर रुन थाल्छिन् त्यसपछिका दिनहरूमा फुङसाको चेहेरामा उदासीनताको फिक्का रङ मात्र आउँछ पहिलाको जस्तो उसको ओठमा मुस्कान छैन आँखाहरू चञ्चल छैन। बोल्दा पनि एकदम थोरै बोल्छे यो उसको कमजोरीलाई लुकाउन फुङसाको भाउजूले हरेक बहानाको खेल खेल्छ तर फुङसा फर्किएर हिजोका दिनहरूमा जान सक्दिनन् बेगले शरीर सुक्न थाल्यो माखकलाई सम्झेर कहिले बिहानको मिरिमिरेमा रुन्छे कहिले सन्ध्याकालीनको झ्याउकिरीसँग रुन्छे कहिले सुनसन रातमा चम्किएको जुन तारासँग रुन्छे माखकको बाँसुरीको धुनको प्रतीक्षामा बसेका एकजोडे न्याउलीसँग रुन्छे अनि तल झुङ्जिवा खोलाको राठीलो सुस्केरासँग रुन्छे बेगले क्षतविक्षत भएको मुठु सम्झेर जलेर रुन्छ ढिलो पानी वर्षासँगै असार र साउन्ड पनि बित्यो तर माखको कुनै अत्तपत्तो छैन वर्षमासको छले चुटेर माखको झुपडी पनि जीर्ण भएर मर्मतको लागि माखको प्रतीक्षामा छ त्यही जीर्ण झुपडीभित्र एक वृत्तीय आफ्नो मुटुको टुक्राको पर्खाइमा लोलाएका आँखाहरू सधैँ दैलोदेखि दे। बाहिर हुत्याउने गर्छ अनि त्यही माइतीको प्रतीक्षामा एक जवान चेली पलपल बाटोभरि आँखा बिछ्याउने गर्छ तर ती सब फगत हुन्छ उनीहरूको ती प्रयासमा केवल आँसु मात्र पाउँछन् बिहानभरि गाउँ डुलेर मागसुती रित्तो हात गएर फर्की आमा त्यही पुरानो क्षणमा पीडाले कन्दैछे छोरीको रित्तो हात देखेर आमा मायालो नजरले हेर्दै सोध्छे कसैले दुई माना पनि दिएनन् है मागसुती आमाको छेउमा बस्दै वेदनायुक्त आवाज निकाल्छे भोलि खेताला सघाउँछु भन्दा पनि कसैले दिएनन् सबैले छैन मात्र भन्छन् ओह लाठी नभएपछि हामी आमेलाई कसले पत्याउने खेताला पनि जहाँ पर बारीमा तेरो दाईले छरेको मकै अब त सुक्न पनि थाले होला हरियो हरियो बाँचेर ले आमाको वेदनायुक्त दीर्घ सुस्केर तानेर बोल्छे माक्सती केही खुसी हुँदै बोल्छे मकै त सबै पो सुक्न लाग्दै थियो अस्तिको दिन जाँदा पोहोरको भन्दा त धेरै सुकिसकेको थियो यो साल गुर्खीहरूको हाम्रोभन्दा दुई दिन पछाडि छरेको उनीहरूले त हिजो नै बाँचे आमा कोल्टी फेर्दै बोल्छे ए लुजा हरियो हरियो कमलो कमलो छानेर ले आज त्यही उसिनेर खानुपर्छ आफ्नो आमाको आज्ञा पाएपछि सानो डोको र हँसिया बोकेर बारीतिर लाग्छ हरियो मकैको भोक मेट्ने सन्तुष्टि सपना बोकेर माक्सती बारीको छेउ पुग्छे मागसती केही दोधार र छक्क पर्छ जुन बारीमा हरियो मकैले भाँच्ने लक्ष्य बोकेर आएकी थिए त्यहाँ त धमाधम अरूले नै मकै भाँच्दै रहेछन् केही अगाडि गएर राम्रो निहालेपछि माक्सतीले देखिन् बिन्देमाइलाले दलबलसहित आएर आफ्नो मकै भाँच्दै रहेछ साहस बटुलेर मागसतीले सोधिन् होइन यो हाम्रो मकै किन भाँचेको भिन्डे माइला हुच्याउँदै हाँस्ो हाँस्दै बोल्छ कसले भन्दा तेरो मकै हो यो माक्स त केही रिसाइजै कराउँछे अनि हामीले छरेको मकै हाम्रो हुँदैन त भिन्डे माइला कड्किन्छ यो जग्गा तेरो बाउको बिर्ता कित्ता हो तेरो बाउको धनीपूर्जा छ भने देखा यहाँ नत्र भने यहाँबाट हाल, कराउने होइन फेरि माक्सती उभिएको जमिनले भासिए जस्तो भयो मुटुको धर्कन एकै ठाउँ गाँठो पारेर श्वास प्रश्वास रोकिए जस्तो भयो त्यही सानो डोको पनि सयौँ भारीले थिचे जस्तो भयो मागसती एकरो हेरिरहन्छे आफ्नो दाईले भोको पेटसँग पसिनाको धारामा छरेको मकै आज पराईले रमाइ रमाइ ढुकुटी भर्दैछ यता मेहनतीका दुई पेट भोकै छन् मकै भाँचिरहेका बिन्दे माइलाका अरुटे भरौटेहरूको अनुहारमा तिनै आफ्नो दाईको जिन्दगीसँग खेलपाड गर्ने राक्षसीहरूको बिम्ब देख्छे मागसतीको चेहेरामा आक्रोशको भाव पोखिन्छ यी सबैलाई यहीँ नै टोकुन टुकुन चिथुरु चिथुरु लाग्छ तर त्यो सम्भव नहुने भएपछि माक्सतीको आँखामा तिरस्कार र घृणाको आँसु उर्लिन थाल्छ माथिबाट बिन्दे माइला कुर्लिन्छ एकैटी के हेरेर जा सक्छस् भने तेरो जग्गाको मालिकहरूलाई पठा यहाँबाट एक घोगा मकै लान पाउँदैनस् मागसती विवास भएर खाली डोको फर्किन्छे जेठादाई हेर्नु न पल्लो बारीको हाम्रो सबै मकै बिन्देमाइलाले भाँचेर लग्यो मागसती घर नगई सिधा छेउगारे जेठाको घरमा पुगेर रुँदै छेउगारे जेठालाई गुहार माग्छ छेउगे जेठा ख्वाक ख्वाक खोकिसकेर बोल्छ ए हो होइन यसले किन यस्तो बदमास गरेको होला बिचरा गरिब दुःखीको किन यस्तो गर्नु मलाई पहिला नै थाहा थियो यसले यस्तै बदमास गर्न सक्छ भनेर केही तिमी चिन्ता गर्नु पर्दैन म भोलि समाज र साँचीहरू बटुल्छु माक्सतीको मनमा केही राहत मिल्यो या, या मिलेन ओ एकदम द्रुत गरिबमा घर पुग्छे एकदम निराशी भावमा मलिन अनुहार पोकेर माक्सती आफ्नो आमाको अगाडि चुपचाप ठेङ्गा उभिन्छे आमा छक्क पर्दै राम्रोसँग निहाल्छ र ममतामय भापले सोध्छे होइन के भयो छोरी माक्सतीले खाली डोकर फ्यात्तै फ्याँकेर आमाको छातीमा टाउको राखेर रुँदै भन्छे हाम्रो मकै सबै बिन्दे माइलाले भाँचेर आमा आमाको श्वास नै बन्द होला जस्तो भयो चक्कर लाग्यो पीडाले रुन पनि सकेनन् मुखबाट बोली पनि फुटेन हातगोडा शरीर गलेर सिथिल भए एक कोहोरो खाली डोकोलाई हेरिरहन् मागसती रोहिरहन्छे आमाको काखमा मागसतीको आँसुले आमाको शरीर निकै भिजायो तर आमा रोएकी छैनन् साँच पर्यो घरको वातावरण एकदम विषक्त छ माक्सती आफ्नो आमाको लागि तातो पानी मात्र माल्छे आमाको अगाडि राखिदिएर माक्सती बोल्छे आमा यी तातो पानी आमा पनि मायालु नजरले हेरेर बोल्छे तँ पनि नुन लगाएर खा आमा छोरी तातो पानीलाई बढो पानी आमा छोरी तातो पानीलाई बढो स्वाद मानेर पिउँछन् अँधेरी भएर प्रकृतिले ती दुईलाई सुत्ने समयको सङ्केत दिन्छ आमा छोरी एउटै बिस्तारमा ढल्किन्छन् बिहानदेखि केही पनि नखाएकाले भोगको सीमा नागिसकेको छ भोगभन्दा पनि कता, कता शरीर भुतुक्कै गले जस्तो हुन्छ आफ्नै शरीर छ कि छैन थाहा नै नहुने गरी हल्का भयो पातलो सिरकले पनि बिजे जस्तो पोले जस्तो भयो त्यो अन्धकार रातले निसासिए जस्तै भएर छटपटी लाग्छ निन्द्रा लाग्दैन दुबैलाई सत्यतालाई भंगा गर्दै आमा बोल्छे छोरी तँलाई सारे भोक लाग्यो होला माक्सतीले वास्तविकतालाई ढाँटी होइन आमा मलाई भोक लागेको छैन आमाले पनि ढाँटी भोलिपल्ट भोलिपल्ट जग्गा र मकैको बारेमा सिरानेकोमा कछाड बस्दैछन् गाउँका केही ठुला बडालाई भेला भएर आँगन वरिपरि बसेका छन् बिन्देमाइलालाई बोलाउन पठाएको उल्टो थर्काइ खाएर फर्कियो फेरि सल्लाह गरेर बुढाहरू दुईजना लाठीहरू पठाए गोर्खेर टारेलाई सियाने बोल्छ होइन खास कुरो के हो बुझौँ मिलुङ भनेर बोलाउँदा उल्टो धम्किदिने यो त सबै उसकै गल्ती देख्यो बिर्धोजले सहानुभूति दर्शाउँदै बोल्छ होइन हौ उसकोमा के खाँचो थियो र बिचरा गरिब दुःखीले लगाएको बालीमा आँखा लाउनु हौ खुले कान्छा बिचमा बोल्छ बरु मकै चोरीको पाएमा एक दुको दिन दिन्थे हो आदरणीय श्रोताहरू एतिन्जेलसम्म तपाईँहरूले सुनिरहनु भएको वाचन साहित्यकार इक्साङ चेम्जोङको उपन्यासको चौथो श्रृङ्खलाको वाचन थियो आगामी हप्ता कालो आकाश उपन्यासको बाँकी श्रृङ्खलाको वाचन लिएर आउनेछौ सा। तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गरी गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ